उदास लाग्छ जिन्दगी तिमी बिना बाँचुल र म कसरी तिमी बिना उदास लाग्छ जिन्दगी तिमी बिना बाँचुल र म कसरी तिमी बिना पानी बिना माछा छटपटिए जस्तै पानी बिना माछा छटपटिए जस्तै त्यस्तै भएको म पनि तिमी बिना उदास लाग्छ जिन्दगी तिमी बिना दुख्छ छाती देब्रे पाखा रातभरि दुख्छ छाती देब्रे पाखा रातभरि लाग्छ मर्छु छटपटी। तिमी बिना उदास लाग्छ जिन्दगी तिमी बिना भन्छौ सागरले धुका देऊ भन्छौ सागरले धुका दिउ तटपिएको छुमा तिमी बिना बाँचु न कसरी तिमी बिना उदास लाग्छ जिन्दगी तिमी बिना बाँचु न कसरी तिमी बिना वादन गर्न चाहन्छु साहित्यको साझा फुलबारी कार्यक्रम मेरो रचनाको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्णलाई भेट्नको निम्ति आज पनि उपस्थित भइसकेका छौँ दर्पण पारिका अननीय मित्र रिजन केसीसँगै म छु तपाईँको आफ्नो मान्छे दिपेन्द्र सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय पाँच मेगा सँगसँगै तपाईँले हामीलाई इन्टरनेट लाइनको डब्लु डब्लु डट रेडियो अर्पण एनपीबाट पनि विश्वभर साथ दिइराख्नु भएको छ कार्यक्रम मेरो रचनाको बसाइँलाई लिएर हामी आउने गर्छौँ हरेक साताको आइतबार बिहान नौ बजेको समाचारपछि करिब करिब दस बजेसम्म यो बसाइ बस्नको लागि आउने गर्छौँ यो बसाइमा हामी तपाईँकै साहित्यिक सिर्जनाहरू गजल मुक्त कथा कविता हाइकु साहित्यका सम्पूर्ण विधाहरू समेट्ने गर्छौँ हामी साहित्यको साझा फूलबारी सबै जातका फुलहरू फुल्ने गर्छन् मेरो रचनाको यो फुलबारीमा यो बसाइँमा र मेरो रचनाको बसाइँलाई म साझा फुलबारी भन्न पनि रुचाउँछु तपाईँका रचनाहरू फुल्ने गर्छन् तपाईँका सुन्दर सुन्दर फुलहरू जुन फुलहरू सधैँका लागि अमर रहन्छन् ती फुलहरूको एक थुङ्गाबाट हामी बोल्ने गर्छौँ तपाईँका रचनाहरूबाट तपाईँका भावनाहरूमा डुब्ने गर्छौँ तपाईँका भावनाहरूलाई बोल्ने गर्दछौँ आज पनि सही क्रममा हामी उपस्थित भइसकेका छौँ कार्यक्रमको सुरुवातमा मैले एउटा रचनालाई वाचन गरेँ एउटा रचनाद्वारा आजको साहित्यिक ढोकालाई उघारेँ मैले उधार छ लाग्छ तिमी बिना बाँचौन र म कसरी तिमी बिना तिमी भन्छौ सागरले धोका दियो तत्पिएको छु म बड़ी तिमी बिना बाँचौ न र म कसरी तिमी बिना पानी बिना माछा छटपडिए जस्तै त्यस्तै भएको छु म पनि तिमी बिना निकै सुन्दर छैन रदीप सागर सल झन्डे एक रूपन्दे हाल साउदी अरबदेखि यो रचनालाई पठाउनु भएको थियो धेरै धेरै धन्यवाद दिन चाहन्छु रदीप सागरजीलाई यो सुन्दर साथको लागि प्रिय मित्र कार्यक्रम मेरो रचनालाई तपाईँले विभिन्न वेबसाइट विभिन्न ब्लगहरूमा एक्लै साथ सुनेर साथ दिन सक्नुहुनेछ सिसा नेपाल डट ब्लगेशपोर डट कमबाट मोहन बिहानी डट ब्लगेशपोर डट कमबाट रेडियो अर्पण डट ब्लगेशपोर डट पनि कार्यक्रम मेरो रचनालाई तपाईँले जुनसुकै समयमा डाउनलोड गरेर सुन्न सक्नुहुनेछ कार्यक्रममा तपाईँ पनि आफ्ना रचनाहरू पठाउन चाहनुहुन्छ साहित्यमा कलम चलाउनुहुन्छ र आफ्ना रचनाहरू वाचन भएको चाहनुहुन्छ कार्यक्रम मेरो रचनाको व्यवसायबाट भने तपाईँले हामीलाई पत्रचार गर्न सक्नुहुनेछ पत्रचारको लागि ठेगाना कार्यक्रम मेरो रचना रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघहर्च रत्नगर एक बकुलर चोक सितोवन यो ठेगानामा पनि तपाईँले आफ्ना रचनाहरूलाई पठाउन सक्नुहुनेछ त्यसै गरी तपाईँसँग इमेल इन्टरनेटको सेवा छ भने तपाईँले हामीलाई इमेल पनि गर्न सक्नुहुनेछ इमेल गर्नको निम्ति आरजी दिपेन्द्र वान टू थ्री एट जिमेल डट कममा पनि आफ्ना रचनाहरूलाई तपाईँले पठाउन सक्नुहुनेछ त्यसै गरी तपाईँ फेसबुक प्रयोग गर्नुहुन्छ फेसबुक मार्फत आफ्ना रचनाहरू पठाउन चाहनुहुन्छ भने पनि तपाईँले फेसबुक मार्फत हामीलाई पछ्याउन सक्नुहुनेछ कार्यक्रम मेरो रचनामा आफ्ना रचनाहरूलाई पठाउन सक्नुहुनेछ डब्लु www.facebook.com डब्लु डब्लु डट फेसबुक सर्च गर्नुहोस् त्यहाँ तपाईँले मेरो रचनाको फेसबुक पेजलाई भेट्नुहुनेछ अनि आफ्ना रचनाहरू त्यहाँ पठाउनुभयो भने पनि तपाईँका रचनाहरू मेरो रचनाको बसाइँसम्म आइपुग्नेछन् अनि तपाईँको रचनालाई म साथ दिने नै छु तपाईँको रचनालाई स्थान दिने नै छु प्रिय मित्र अब भने ढिलो नगरिकन तपाईँका रचनाहरूतर्फ लाग्न चाहे यो समयमा धेरै रचनाहरू छन् मेरो पल्टभरि तपाईँका रचनाहरूलाई क्रमशः स्थान दिँदै जान्छु अब भने राज राजु आचार्यदीप चितन वाँडीदेखि लेख्नु भएको रचना छ गजल छ उहाँको उहाँको गजललाई अगाडि जोड्छु सानोको आगमन विशेष सु हुनेछ सानोको आगमन विशेष सुनेछ अनि मेरो जतन विशेष सुनेछ हिजोको चुल्बुले बानी छोडेर हिजोको चुल्बुले बानी छोडेर जिम्मेवारी बहन विशेष सुनेछ अनि मेरो जतन विशेष सुनेछ ऊर्जा मिलोस् अगाडि बढ्न ऊर्जा मिलोस् अगाडि बढ्न हाम्रा बोलीवचन विषय सुनेछ सानोको आगमन विषय सुनेछ सम्झाएर भन्दा आफै सम्झेर भन्दा आफै सम्झेर कर्तव्यको पालन विशेष हुनेछ सानोको आगमन विशेष हुनेछ परिवार समाज र देशको बारे परिवार समाज र देशको बारे चिन्तन र मनन विशेष हुनेछ अनि मेरो जतन विशेष हुनेछ सानोको आगमन विशेष हुनेछ निकै सुन्दरचना आफ्नो मायालु आफ्नो साथमा अनि आगमन हुँदा विशेष हुने कुराहरू हुँदै थियो रचनामा निकै सुन्दरचना राजुवा सारेदेपलाई यो सुन्दर साथको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु टिप्पणिएमजीले लेख्नु भएको गजल छ उहाँको गजललाई अगाडि जोड्न चाहे समयमा छोडे छोपे भाग्य जिन्दगी रहर काफी हुन्छ छोपे भाग्य जिन्दगी रहर काफी हुन्छ छोडे साथ उजाड पाझर काफी हुन्छ जुनदेखि खुसी हुँदा मौन किन बस्नु जुनदेखि खुसी हुँदा मौन किन बस्नु शिर झुकाएर बरु असर काफी हुन्छन् छोपे भाग्य जिन्दगी रहर काफी हुन्छ मौका छैन इसारकै तिमीले बुझ्नुपर्ने मौका छैन इसारकै तिमीले बुझ्नुपर्ने दिलमा बस्न एकै नजर काफी हुन्छ छोपे भाग्य जिन्दगी रहर काफी हुन्छ दियो जे संज्ञ यही कमायो दौलत कहीँ दियो जो संज्ञ यही कमायो दौलत केही पुग्यो भारे निक्यो लोफर काफी हुन्छ छोपे भाग्य जिन्दगी रहर काफी हुन्छ छोडे साथ उजाड पाझर काफी हुन्छ छोपे भाग्य जिन्दगी रहर काफी हुन्छ निकै सुन्दर रचना सुन्दर रचनाको लागि तपाईँलाई पनि धेरै धेरै धन्यवाद छु टिपन जिएम जीवे आभारी रहेँ त्यसै अर्को रचनालाई पनि अगाडि जोड्छु तीर्थ खड्काजीको रचना छ मेरो हातमा उहाँको रचनालाई अगाडि जोड्न चाहे यो समयमा हजुर प्रेमी र म हजुर प्रेमी र प्रेमिका छुट्यो भने के होला हजुर प्रेमी र प्रेमिका छुट्यो भने के होला सुरक्षा कर्मीले बैङ्क लुट्यो भने के होला गरिब देशमा पढेर डक्टर इन्जिनियर बन्दैन गरिब देशमा पढेर डक्टर इन्जिनियर बन्दैन यो सब बुझेर जनता छुट्यो भने के होला सुरक्षाकर्मीले बैङ्क लुट्यो भनेकै होला यो प्यार टुटे फुटेका दुःखी मन जितेछन् भगवान् एक भई रुट्यो भने के होला हजुर प्रेमी र प्रेमिका छुट्यो भने के होला सरकारमा भाग लिँदै पानी बेच्छन् कोही कोही माटो सरकारमा भाग लिँदै पानी बेच्छन् कोही माटोमा हजुर बुझेर तिम्रो विरुद्ध फेरि मान्छे जुट्यो भने के होला हजुर प्रेमी र प्रेमिका छुट्यो भने के होला विधिको शासन छैन घरमै छोरी लुटिन्छन् विधि कु शासन छैन घरमै छोरी लुटिन्छन् बुझेर गाउँ लहर उठ्यो भने के होला सुरक्षा कर्मीले बैङ्क लुट्यो भने के होला बिचौर निर्दोष थियो कालो अभियोगमा फसाए बिचो र निर्दोष थियो कालो अभियोगमा फसाए जेल मुक्त होला काजी छुट्यो भने के होला हजुर प्रेमी र प्रेमिका टुट्यो भने के होला सुरक्षाकर्मीले बैंक लुट्यो भने के होला निकै सुन्दर रचना तीर्थ खड्काजीलाई यो सुन्दर साथको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु यामदास घाइल सन्त लाल लखनपुर चार तिल डाँडा रामेछाप नेपालदेखि लेख्नुहुन्छ उहाँको रचनालाई पनि अगाडि जोड्छु उसलाई अरकै मान्छे नकाबले बनायो उसलाई अर्कै मान्छे नकाबले बनायो मूर्खलाई बुद्धिमानी सुझावले बनायो सोझो याद यामदास त्यसै बोलाए बौलाएको होइनन् सोझो यमदास त्यसै बौलाएको होइन मलाई पागल त यो समाजले बनायो उसलाई अर्कै मान्छे नकाबले बनायो निर्दोष रिसाएर के हुन्छ बुझेनन् कसैले निर्दोष रिसाएर के हुन्छ बुझेनन् कसैले यो देलो ढुङ्गा त उनको जवाफले बनायो मूर्खलाई बुद्धिमान सुझावले बनायो गजल लेख्न त मलाई आउँदै आउँदैन गजल लेख्न त मलाई आउँदै आउँदैन यी शेरहरू त मनको दबावले बनायो मूर्खलाई बुद्धिमानी सुझावले बनायो ऊ हामी जस्तै मानव कोठीमा पर्छ ऊ पनि हामी जस्तै मानव कोठीमा पर्छ तर पानी बिच त त्यो जातले बनायो बुद्धिमान सुझावले बनायो उसलाई अर्कै मान्छे नकाबले बनायो निकै सुन्दर रचना यो सुन्दर स्वादको लागि यमदास घायल सन्त लालजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै साथ मैले पाइराख त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु मेरो हातमा चन्द्री मुक्तान तमाङ खुसीजीको रचना छ अत्तर पूर्पा सिन्धुपाल्चोकदेखि लेख्नुहुन्छ उहाँको रचनालाई अगाडि जोड्छु ती बलेको दिल बाल्नुहुन्न यादहरू भुल्नु अतीत सम्झे जल्नुहुन्न यादहरूमा घरी झरी बादल सधैँ तालभित्र दुखी मनको झरी बादल सधैँ तालभित्र दुखी मनको आँधी तुफानसँगै चल्नुहुन्न यादहरूमा दिप बलिको दिल बाल्नुहुन्न यादहरूमा हाँसु रोदन अनि जिन्दगी बिछोटो हुँदा हाँसो रोदन अनि जिन्दगीको बिछोटो हुँदा पर्स समातना आत्मा ढल्नुहुन्न यादहरूमा भुल्नुहुन्न अतीत सम्झे जल्नुहुन्न यादहरूमा साँच्चै निष्ठुरि चन्द्र पछ्याई प्रकाश भए साँच्चै निष्ठुरिचन्द्र पछ्याई प्रकाश भए हुँदा औँसीको रात छ यादहरूमा हुँदा औँसीको रात छल्नुहुन्न यादहरूमा देव बलेको दिल बाल्नुहुन्न यादहरूमा भुल्नु अति सम्झे जल्नुहुन्न यादहरूमा भुल्नु अति सम्झे जल्नुहुने यादहरूमा निकै सुन्दर चना चन्द्री मुक्तान तमाङ खुसीजीलाई पनि यो सुन्दर साथको लागि धेरै धेरै धन्यवाद छ प्रिय मित्र व्यवसायमा रहेर एउटा सुमधुर साङ्गीतिक आवाजलाई अगाडि जोड्छु कार्यक्रम सुन्दै गर्नुहोला तिम्रो मनंत भाई मैले चाहे के होरा मंदी नारी तो सारी मत पे हो तिम्रो मनंत भाई मैले चाहे के हो मन बीनारी तो मत पे हो रो जबरजस्ती मया भाइगो जबरजस्ती मया लिम्रो मन भाई मैली चाहे रखे हूँ र सकना मोटू झ झी सकना हाँ हारा टिपना पनी सकद मोटू झिकना सकना मोटू झिकना सकना सत्नी झूटा कसम खाई रखी हो रूटा कसम खाईर की हा भाई गो जबरजस्ती माया भाइ गो माया लाए लाए तिम्रो मनंत भाई मैले चाहे के जाने भए जाउ माया आउने कर गर्दिनमा जाने भए जाउ माया आउने कर गर्दिनमा छोडि गयो आज मलाई तिम्रै लागि मर्दिनमा जाने भए जाउ माया आउने कर गर्दिनमा छोडि गयो आज मलाई तिम्रै लागि मर्दिनमा जे हुनु थियो भइ गयो अब जे हुनु थियो भयो भइ गयो अब नेतिको खेल समझी बाटो हम छुट्टी सक्यो तिम्रै जाने भे जाऊ मया आने करोड़ी गयो आज मई तिम्री मर्द म छोड़ी गयो आज मलाई तिम्रै लागि मर्दिनमा निकै सुन्दर रचना यो सुन्दर रचना सँगसँगै पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम मेरो रचनाको बसाइँलाई तपाईँले सुनिराख्नु भएको छ संस्कृति दराइजीले र नपा तेह्रदेखि पठाउनु भएको रचनालाई मैले वाचन गरेँ यो बिचमा रहेर रहे। कार्यक्रम मेरो रचनालाई तपाईँले सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु पनि विश्वभर तपाईँले हामीलाई एकै साथ सुनेर साथ दिइराख्नु भएको छु तपाईँकै रचनाहरूसँगै हामी रहिराखेका छौँ तपाईँ पनि आफ्ना रचनाहरू पठाउन चाहनुहुन्छ चा भने कार्यक्रम मेरो रचनाको ठेगानामा तपाईँले आफ्ना रचनाहरूलाई पठाउन सक्नुहुनेछ कार्यक्रम मेरो रचना, रचना स, रेडियो अर्पण एक सय चार थप्लो पाँच चितवन यो ठिगानामा तपाईँले आफ्ना रचनाहरू पठाउन सक्नुहुनेछ त्यसै गरी रचनालाई अगाडि जोड्छु गजल छ मेरो हातमा यो गजललाई लेख्नु भएको हो सोम कुमार समीर समीरजीले रगनी आठ ओखलढुङ्गादेखि लेख्नु भएको रचना छ चा। बोलेर हुँदैन अब केही गर्छु भन्ने विचार चाहिन्छ चा। बोलेर हुँदैन अब केही गर्छु भन्ने विचार चाहिन्छ चा। देश बलियो हुन यहाँ बलियो सरकार चाहिन्छ चा। धोका धेरै पटक भयो धैर्यताको बात टुट्यो धोका धेरै पटक भयो धैर्यताको बाटो टुट्यो आश्वासनले मात्र हुँदैन अब केही ठोस आधार चाहिन्छ देश बलियो हुँदैन यहाँ बलियो सरकार चाहिन्छ आफैभित्र लडिरहँदा पराइले सिमामिचु आफैभित्र लडिरहँदा पराइले सिमामिचु बिउछौँ न जनता अब प्रचार प्रसार चाहिन्छ देश बलियो हुन यहाँ बलियो सरकार चाहिन्छ धेरै छन् गद्दारहरू यहाँ राष्ट्रियताको खोल भिर्ने धेरै छन् गद्दारहरू यहाँ राष्ट्रियताको खोल भिर्ने को कहाँ के गर्दैछन् ती सत्य र निष्पक्ष समाचार चाहिन्छ दुई सय बलियो हुने यहाँ बलियो सरकार चाहिन्छ मिठो बोली र खाली कागजमा सम्झौता हुन्न अब मिठो बोली र खाली कागजमा सम्झौता हुन्न अब देशको विकास गर्न अब आत्मनियमको अधिकार चाहिन्छ देश बोलेर हुँदैन अब केही गर्छु भन्ने विचार बि... चाहिन्छ देश बलियो हुँदैन यहाँ बलियो सरकार चाहिन्छ देश बलियो हुँदैन यहाँ सरकार बोलियो सरकार चाहिन्छ निकै सुन्दर रचना सोम कुमार तामाङजीलाई यो सुन्दर स्वादको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा सुदन राईको गजल छ उहाँको गजललाई अगाडि गज जोड्छु कसलाई थाहा हुन्छ कहिले मर्छ जिन्दगी कसलाई के थाहा हुन्छ कहिले मर्छ जिन्दगी थाहै नपाए ओले कहाँ जर्छ जिन्दगी कहिले हाँसु मुहारमा कहिले हाँसु आँखाभरि बाचुन्जेल हजारौँ दुःखसँग लड्छ जिन्दगी कसलाई थाहा हुन्छ कहिले मर्छ जिन्दगी सँगै हिँडे अघि बढ्छ सधैँ तर एक्लै हिँडे हार्न त जित हुँदैन दो बाटो पर्छ जिन्दगी थाहै नपाए ओली कहाँ झर्छ जिन्दगी मृत्युपछिको स्वर्ग र नर्क कस्तो हुन्छ फेरि फेरि फर्के आउने सपना भर्छ जिन्दगी थाहा नपाए ओली झर्छ जिन्दगी सुत्नै पर्छ एक दिन कहिले नउठ्ने गरी तर सुत्नै पर्छ एक दिन कहिले नउठ्ने गरी तर के हुन्छ थाहा हुन्न कहाँ सर्छ जिन्दगी कसलाई थाहा हुन्छ कहिले के मर्छ जिन्दगी पाए नपाए उहिले कहाँ चर्छ जिन्दगी निकै सुन्दरचना यो सुन्दरचनाको लागि तपाईँलाई पनि सुदन राईजीप्रति पनि आभारी रहेँ आगामी दिनहरूमा पनि यस्तै यस्तै साथ मैले पाइराखौँ त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु मेरो हातमा पुराण बेगजीको रचना छ पुराण धारा दाङ हाल मायाको जालबाट भनेर लेख्नु भएको छ उहाँको रचनालाई पनि अगाडि जोड्छु एकैछिनमा आएर जानेलाई बधाई छ एकैछिनमा आएर जानेलाई बधाई छ दिलमा आगो लगाई जानेलाई बधाई छ तिमी बिनामा बाँच्न सक्दिनँ भनी छुट्टो कसम खाएर जानेलाई बधाई छ म दुखी अभियोगीलाई खुसी बनाउन मायाको गीत गाएर जानेलाई बधाई छ एकैछिनमा आएर जानेलाई मैले हाँसो खुसी दिन नसकेपछि हो मैले हाँसो खुसी दिन नसकेपछि अन्तै खुसी पाएर जानेलाई बताइ छ दिलमा आगो लाएर जानेलाई बताइ पर्खी बस्नु फर्की आउनेछु भनेर पर्खी बस्नु फर्की आउनेछु भनेर उत्तै तेह्र धाएर जानेलाई बधाई छ एकैछिनमा आएर जानेलाई बधाई छ दिलमा आगो लाएर जानेलाई बधाई छ निकै सुन्दर रचना पुरानो वियोगीजीलाई यो सुन्दरको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु देवराज भन्तनाजीको रचना छ गोर्खादेखि देख्नु भएको रचना उहाँको रचनालाई पनि अगाडि जोड्छु जल्छ आत्मा जलाउन कथाले मागेपछि जछ आत्मा जलाउन कथाले मागेपछि आफ्नै नमुद कलाउँछन् कथाले मागेपछि नपाउँदा कस्तो माया हुन्छ यी सस्तो पाउँदामा नपाउँदा कस्तो माया हुन्छ सस्तो पाउँदामा मरि मेट्छन् दलाउँछन् कथाले मागेपछि जल्छ आत्मा जलाउन कथाले मागेपछि प्रकृतिको फुल उपहार दिन बिर्सिएर प्रकृतिको फुल उपहार दिन बिर्सिएर जुन तार फ... फलाउन कथाले मागेपछि जछ आत्मा जलाउन कथाले मागेपछि दुनियाँले नि अरे तिम्रो प्रगतिमा आज दुनियाले दुनिया नि जले अरे तिम्रो प्रगतिमा आज मर्सन चुरा चलाउन कथाले मागेपछि आफै नामुद कलाउँछन् कथाले मागेपछि काकराउँदै गर्दा पिना सुकिया नदेखेर काक कराउँदै गर्दा पिना सुकिया नदेखेर बाबुआमा चलाउँछन् कथाले मागेपछि आफै नाबुद कलाउँछन् कथाले मागेपछि जछ आत्मा चलाउन कथाले मागेपछि प्रिय मित्र यो सुन्दर साहको लागि भन्तना भन्तनाजीलाई पनि धेरै धेरै धन्यवाद छ अर्को सु मधुर साङ्गीतिक आवाजलाई अगाडि जोड्छु कार्यक्रम सँगै रहनुहोला पाइ हजूरा चोटू मत्र खाइ हजूरा कस्तु मया लाइयो हजूरा कस्तु मया ल सपना हृदय हृदे लाई गए गई जिथि हम सपना हृदय हृदेवी लाई गए माया को आकाश मा चमके का माया को आकाशवा चमके तारा उल्का बनी झल गई गए, गए उल्का बनी झल गए, गए। सङ्केत <sungs> यसरी नै चुखो प्रेम गरी बाँचौँ हामी सँगसँगै शंग पिरतीको नौलो रङ्गभरि बाँचौँ सँगसँगै शंग हाम्रो मनको बगैँचामा प्रीतिको फुल फुलाएर सुवासिलो सुगन्ध छ बाँचौँ हामी सँगसँगै पिरतीको नौलो रङ्गभरि बाँचौँ हामी सँगसँगै हजारौँ हामी प्रिरतिको नौलो नौलो संसारमा पागल मुना मदनसरी बाँचौँ हामीसँगसँगै यसरी नै चुखो प्रेम गरी बाँचौँ हामीसँग सँगै निथुक्क भै रुज्यौँ अब यता मेरी सानो बसा बसा प्रेम रूपेझरी बाँचौँ हामीसँग सँगै यसरी नै चुखो प्रेम गरी बाँचौँ हामीसँगसँगै त्यागौँ सबै मनभित्रका पिर चिन्ताहरू दुवैले खुसी साँची पीडा हारी बाँचौँ हामी सँगसँगै यसरी नै चुखो प्रेम गरी बाँचौँ हामी सँगसँगै प्रियतिको नौलो रङभरि बाँचौँ हामी सँग प्रिय प्रिय मित्र यो सुन्दरचना सँगसँगै अब हुने कार्यक्रमको हामी अन्तमा आइसकेका छौँ मोहन सागर सल्यानी थार मारे चार रमाइलो बस्ती सल्यान हाल मुगलानी भूमिबाट लेख्नुभएको रचनालाई मैले वाचन गरेँ अन्तमा रहेर धेरै रचनाहरू बाँकी रहेँ आजको यो श्रृङ्खलामा पनि तपाईँको रचनाहरूलाई अर्को अवश्य पनि स्थान दिने नै छु र तिनजेल सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ इन्टरनेटमा रेडियोमा सुन्नुभयो र रे मेरो यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउन साथ दिनुहुने अननीय मित्र रिजन केसीलाई पनि धेरै धेरै धन्यवाद दिँदै सर्जकहरूप्रति आभारी रहे म तपाईँको आफ्नो मान्छे दिपेन्द्र पनि आजको यो बसाईबाट उठ्न चाहे हस्त नमस्कार छैना घाम छैन यहाँ छ मेरो छाती भीता बेगल संुके मेर एवटा घता ती दुख को मेर छैनन् माया छैन आफ्ना छैनन् पदाइ नि छैनन् माया छैन यात्रा छैन छह आप जिंदगी टोटे मेरो ति भित्र बेग्लै संसार लुकेको छ मेरो एउटा घु जता दुखेको छ मेरो